नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफिमस्टेसनहरूबाट साथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्भको शुक्रबारको श्रृंखलामा हामी विगत केही सातादेखि डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधानको वाचन गर्दै आएका छौं डाक्टर कविताराम श्रेष्ठको औपचारिक नाम रामबहादुर श्रेष्ठ हो उहाँको जन्म विक्रमसम्म दुई हजार सालमा ओखलढुङ्गाको राम बजारमा भएको थियो समाजशास्त्रमा एमए पीएचडी गर्नुभएका डाक्टर कविताराम श्रेष्ठ विभिन्न पुरस्कारहरूबाट पुरस्कृत हुनुहुन्छ उहाँका प्रकाशित कृतिहरूमा कथा संग्रह प्रलाप कालो कथा मुक्ति संग्रहका अस्वीकृत कथाहरू कवितारामका प्रतिनिधि कथाहरू छन् भने निबन्ध संग्रहहरूमा मेरा अस्वीकृत मान्यताहरू के किन भनियो मेरो प्यारो ओखलढुङ्गा स्वीकृत यात्राका अस्वीकृत सन्दर्भहरू बालोपन्यासमा वनदेवी पानीको थोपा कमिलाको कथा अनौठो यात्रा को पुराण मावलीको यात्रा सारङ्गीको र्याई राई स्कूल जाने रहर ड्रपलेट र फॉरेस्ट गडेज छन् त्यस्तै उपन्यासमा बकपत्र कुकुरको कथा कन्फेसन महाविनिष्क्रमणका अस्वीकृत पाइला लगायतका पुस्तकहरू प्रकाशित छन् आज डाक्टर कविताराम श्रेष्ठको अतृप्त गर्भाधानको तेस्रो श्रृङ्खला वाचन गर्दैछौं महिला आवाज छ रूसा दाहालको अब वाचन शुरू हुन्छ पृष्ठ उनासीबाट दुईलिङ्गी संस्कृतिको ग्राहक आफ्ना दुई बालबालिकासहित दोकाने काम पुगेको छ र एउटा साइकल किन्ने दौरानमा उनीहरूबीच बहस शुरू भएको छ ग्राहक भन्छ महाशय तपाईँको संस्कारमा अझै पुरातन भालेवातको अवशेष बाँकी छ त्यसैले तपाईँका हरेक वाक्यमा त्यसको गन्ध प्रस्फुटित हुन्छ यो नभुल्नुहोस् कि स्वाभाविक शरीरले पोथीमाथि अन्याय गरेको छ अर्थात् गर्भधारण प्रसव र प्रसवेदना सिर्फ पोथीहरूकै भागमा राखेको छ दुई लिङ्गी संस्कृतिले त त्यसमा सन्तुलन ल्याएको छ कृपया तपाईँ यसरी नापिएर नबोल्नुहोस् बडो तल्लो स्तरमा झरेर कुरा गर्दै हुनुहुन्छ मैले तल झरेर कुरा गरेको होइन म हाम्रो कुराको विषयलाई वास्तविकतामा ओह्राल्न मात्र खोज्दैछु मलाई लाग्छ गर्भधारण र प्रसवेदना पोथीको भागमा मात्र परेको हुनाले भालेलाई पनि ती समस्याहरूमा हुनु उचित र स्वाभाविक सवधान होइन पोथीलाई नै ती समस्याहरूबाट उतारेर पनि पोथीका स्वाभाविक समस्याको स्वाभाविक खल हुन सक्छ विज्ञानले त्यो सम्भव बनाएको छ कसैले किन गर्भ धारण गर्नु पर्यो लेबोरेटरीमा बच्चा पैदा भइरहेको यस जमानामा भाले, पोथी पोथी भाले र पोथीको गर्वमा किन चिट्टा हानेर दुःख झेलिराख्ने यो पोथीहरूको विकृत आग्रह हो उनीहरू भालेलाई सजाय दिने विकृत आग्रहमा आफू पनि समरूपमा दुःख झेल्दैछन् यो त परपीडक आग्रह हो दोकानेको विचारमाथि ग्राहक भन्छ माफ गर्नुहोला मासै हामी लेबोरेटरीबाट बच्चा काट्ने युगभन्दा अगाडि बढिसकेका छौँ चा। युगको चाहना बच्चा काट्नु रहेन अब लिङ्गभेद मेटाउनु रहेको छ विपरीत लिङ्ग बोक्ने संस्कृतिले सधैँ लिङ्गभेदलाई अगाडि सारिरह्यो मान्छेका संस्कारलाई त्यस विपरीत भावले ग्रास गरिरह्यो त्यस भेदलाई मेटाउन सर्वोत्तम उपाय यही थियो विपरीत लिङ्ग रोपण गरेर दुईलिङ्गी संस्कृतिको उजागर आज भाले पोथी नै रहेन रहेको छैन भाले वा पोथी भएर बाँच्न चाहनेले ब्रह्मचारीबाट बाँच्नुपर्छ चा। जसमा लिङ्ग हुनु वा नहुनुले केही फरक राख्दैन तपाईँलाई थाहा छ स्वाभिमानीवालेहरू दुई लिङ्गी हुनको साटो ब्रह्मचारी भएर एउटा कम्युनमा बस्दैछन् बसेका त छन् तर दोस्रो दर्जाका नागरिक भएर समाजले उनीहरूलाई हीन भावले हेर्दछ त्यो तपाईँको हेराई मात्र हो उनीहरूले तपाईँलाई व्यक्तिकैन भावले हेर्दछन् केही फरक पर्दैन उनीहरू आफ्ना डिपीका साथ त्यही पुरातन जीवन भोग्दै रहन् आजको विज्ञान प्रदत्त सुविधाहरू उनीहरूलाई उपलब्ध छैनन् जबसम्म उनीहरू दुई लिङ्गी तबसम्म हाम्रो यस ग्लासमा राखिएको बाहिरी प्रदूषणबाट मुक्त सहरमा घुम्न पाउँदैनन् उनीहरू प्रदूषित हावामा सास फेर्दैछन् प्रदूषित पानी खाँदैछन् प्रदूषित खाना खाँदैछन् <laughs> दोकाने र ग्राहक बीच संवाद चलिरहेको छ दोकानले अझ प्रष्ट पार्छ यही त यस संस्कृतिको विडम्बना भयो लिङ्गको भेद मास्ने यस संस्कृतिले झन् ठूलो लिङ्गभेद गर्दैछ दुई लिङ्गी र एक लिङ्गी बीच यहाँ लिङ्गभेद मात्र छैन अधिनायकतावाद पनि छ युगो पहिलेको पुरातन तानाशको पुनस्थापना भएको छ ग्राहक त्यसपछि भन्छ तपाईँ विद्रोही कुरा गर्दै हुनुहुन्छ तपाईँ असामाजिक तत्त्व देखिँदै हुनुहुन्छ म छिट्टै प्रशासनलाई खबर गरेर तपाईँलाई ठेगान लगाउँछु मैले त्यो खतरा पनि मोले तर यो स्पष्ट भयो कि आफ्नो ढुङ्गी संस्कारका साथ तपाईँ त्यति बलियो हुनुहुन्न मेरा तर्कहरूबाट तपाईँ हार्दै हुनुहुन्छ त्यसैले तपाईँ ठोस तर्कका साथ होइन कि शक्ति प्रयोग गरेर जित्नै चाहँदै हुनुहुन्छ यो स्पष्ट छ कि यस दुईलिङ्गी संस्कृतिको जग बलियो आधारमा खडा छैन एक सम्पूर्ण संस्कृति नै गल्याम गुलुङ ढल्नेछ जसरी तपाईँको आत्मबल ढलिसकेको छ यो बुझ्नुहोस् शक्ति भन्ने कुरा मान्छे वा पशु जस्तै भक्तपरायण हुँदैन यो त एउटा यन्त्र हो जसले हात पायो उन्ने शक्तिशाली बन्दछ गैर व्यक्तिको हातमा पर्यो भने त्यो शक्ति कुकुर भएर तपाईँलाई खोज्दै फर्किँदैन दोकानेको कुरा सुनिसकेपछि ग्राहक फेरि भन्छ तपाईँ मलाई विवादका लागि हाक दिँदै हुनुहुन्छ शक्तिबाट डराएर आफ्नो परिमितिको प्रबलता पोख्दै हुनुहुन्छ तर बुझ्नुहोस् यो युगले मान्छेकै गर्वबाट बच्चा जन्माउँछ कम से कम प्रकृतिबाट प्रदत्त लिङ्ग भेद मेटाउन पनि हामी दुई लिङ्गी हुन्छौँ र हामी त्यसै क्रममा मेसिनबाट बच्चा अवश्य काट्दैनौँ के तपाईँ मेसिनबाट जन्मिएको हो होइन होइन गर्वबाट जन्मिएको हुँ यसैले म बढी संवेदनशील छु मलाई लाग्छ म तपाईँभन्दा बढी संवेदनशील छु मान्छेत्वको स्वाभाविक अस्तित्वप्रति बढी चिन्तित छु म स्वाभाविक ढङ्गले सोच्दछु तर तपाईँलाई भनिदियो म लेबोरेटरीबाट उत्पादित मान्छे हुँ त्यसैले त तपाईँ मेसिनको पाराले सोच्नुहुँदो रहेछ लेबोरेटरीबाट उत्पादित भएकोले मेसिनबाट पैदा भएका मान्छेहरूमा त्यो तीक्ष्णता त्यो सरलता त्यो भावना त्यो संवेदनशीलता हुन्न मान्छेका गर्वबाट टाढा भएको भविष्य त हाम्रो पिँढी दिनदिनै मान्छेका गुणहरूबाट टाढा हुँदैछन् मान्छेत्व मर्दैछ मेसिनत्व बढ्दैछ सोचाइका आफ्नै आधारहरू हुन्छन् मेरो हिसाबमा दुईलिङ्गी संस्कृतिले मान्छेलाई मेसिन सरह प्रयोग गर्दैछ मान्छे मेसिनको पुत्ला मात्र बन्दैछ मान्छे मेसिनको दास मात्र बनेको छ मैले स्पष्ट बुझेँ तपाईँ यस दुईलिङ्गी संस्कृतिको पूर्ण विरोधी हुनुहुँदो रहेछ तर यो बुझिनँ कि तपाईँ यस संस्कृतिको विरोधी हुँदाहुँदै पनि कसरी दुईलिङ्गी बन्नुभएको छ आफ्ना बच्चाहरूलाई किन दुईलिङ्गी बनाउँदै हुनुहुन्छ र तपाईँमा प्रशस्त विरोधावास हुँदाहुँदै कसरी यस्तो विश्वस्त भएर कुरा गर्न सकिरहनु भएको छ तपाईँ आफूलाई एकपल्ट खोतलेर लिएर अध्ययन गर्नुहोस् अवश्य तपाईँ पनि यस अस्वाभाविक जीवनलाई रुचाउनु हुने छैन तपाईँ युगको सम्मोहनबाट ग्रसित हुनुहुन्छ कोही सम्मोहित भएर युग, सा सा युग सापेक्ष भएर गएका छन् कोही कर्बलले यस्तै भएको छ मलाई पनि बाँच्नका लागि हरेक परिस्थितिसँग अभियोजन गर्नुपर्छ अब भारेहरूका दिन रहेनन् तपाईँ यस समाजलाई दुईलिङ्गी समाज भन्नुहुन्छ तर साँच्चै भन्ने हो भने यो पोथीवाद समाज हो यस समाजमा भाले बच्चाहरूलाई बाँच्नका लागि गाह्रो छ बाबुआमाले मद्दत गर्नकै लागि पनि उनीहरूको दिमागमा बच्चेदेखि दुई दिनेको संस्कार कोची ग्राहक र दोकानेको छलफल चलिरहँदा बच्चाहरू कराउँछन् चल। छिटो साइकल लिनुहोस् न भोक लागिसक्यो क्या त्यसपछि ग्राहक भन्छ तपाईँ कति विकृत पाराले सोच्नुहुन्छ तपाईँका बच्चाहरू कति अभागी छन् हेर्नुहोस् त तपाईँले मेरा बच्चाहरूमाथि अभागी देख्नुभयो मान्छे जातिको भविष्य नै अभागी छ सम्पूर्ण मानव जातिको वंशवीर्य नै अभागी छ कहिले सोच्नु भएको छ कि समाजले कस्तो वीर्य उत्पादन गर्दैछ म सामाजिक मूल्यको कुरा गर्दै छैन हेर्नुहोस् तपाईँका भारे सहभागीले जन्माएका बच्चा कस्तो मरण च्यासे ख्याउटे छन् मेरो घरमा आएर हेर्नुहोस् म भाले र अरू भालेका बच्चाहरू पनि हेर्नुहोस् कस्ता ख्याउटे छन् यस्ता ख्याउटे नागरिकबाट कस्तो वंशवीर्यको आशा राख्नुहुन्छ सम्पूर्ण मान्छेको वंशवीर्य नै ख्याउटे भएर जन्मदैछ बुझ्नुभयो पोथीका अन्डाहरू लेबोरेटरीमा पुर्याएर किन बच्चा पैदा गराएनन् किन भाले पोथीको गर्वबाट चिट्टा हाल्ने कमसे कम, कम मान्छेत्वको नाममा पोथीहरूले यो दुईलिङ्गी संस्कृतिको हट गर्नु नहुने पोथीहरू आफ्नै हटमा बौलाह भएका छन् मान्छेत्वको नाममा कत्रो अभिशाप मलाई थाहा छ यही कुरा मैले चोकमा गएर भने पब्लिकले झुन्ड्याउनेछन् तर सच्चाइ त यही नै हो प्रकृतिका स्वाभाविक नियमले दखल दिएर यस संस्कृतिले मान्छेको नस्ल बिगार्दैछ कति विवाद छ <laughs> कालेको लामो संवाद सुनेपछि ग्राहक भन्छ म तपाईँको विचारसँग कति पनि सहमत छैन योगले मान्नैपर्छ कि मान्छेहरू मान्छेकै गर्वबाट जन्मनुपर्छ यस क्रममा स्त्री र पुरुष दुवैको बराबरी सहभाग हुनैपर्छ यस सहभागका लागि शारीरिक क्षमता बढाउनै पर्यो त्यही सहभाग र क्षमताका लागि दुवै स्त्री र पुरुषले दुईलिङ्गी हुनैपर्छ र तपाईँले भने झैँ भालेको गर्व वा स्त्रीको बिरियमा भएका कमी कमजोरीका कारण नस्लखिएर गएको छ भने पनि हाम्रो उपलब्धिका लागि त्यो नगण्डे छ आज हामी आफ्नो ज्ञान र विज्ञानको शक्तिले प्रकृतिको नियमलाई नै आफ्नो आदर्श अनुरूप ढाल्न सक्षम भएका छौँ यसमा त तपाईँले गर्व लिनुपर्छ गर्व फेरि के नस्ल बिग्रेको छ मान्छे जातिको हाम्रो वैज्ञानिक क्षमताले आज हामी हाम्रो पिँढीमा कुनै पनि नस्ल दिन सक्षम छौँ सानो सानो कुरा किन गर्नुहुन्छ प्रकृतिको कामलाई प्रकृतिको हातबाट खोसेर दुई संस्कृतिले मान्छेको हातमा अस्वाभाविक पाराले राखेको छ ती नियमलाई स्वाभाविक नछाडेर आफ्नै काँधमा राखेका छन् यसरी मान्छेले कतिसम्म धान्ने हो किन यस्तो घृष्टता यसलाई तपाईँ यो त सिर्फ प्रकृतिको नदीबाट कुलो काटेर यसको पानीलाई हाम्रो खेतमा सिँचाइ मात्र गर्दैछ होइन कुलो काटेर ल्याएको छैन सम्पूर्ण नदीलाई नै ना। धृष्टतापूर्वक बलजफ्ती बङ्ग्याइएको छ यो संस्कृतिले भुलेको छ कि मूल प्रकृति मान्छेको विज्ञानभन्दा बलियो छ अलिकति गल्ती हुन साथ प्रकृतिको त्यो बाँध फुट्नेछ र मान्छे जातिको यीति नै हुनेछ र दोकानेको संवादमा अब ग्राहक भन्छ हामीमा त्यस्ता अनेक महत्वाकांक्षाहरू छैनन् त्यसैले त्यस्ता धेरै सम्भावित खतराहरू पनि छैनन् हामी सिर्फ दुईलिङ्गी हुन चाहन्छौ र बढीमा बढी सन्तानहरूका नस्र सुधार्न केही सरल प्रयोगहरू गर्नेछौँ डराउने कुरै छैन तपाईँ एकदमै डर छु अनुहुँदो रहेछ शरीरमा प्रयोगहरू गरेर आफ्ना बिरामी सोचाएको सजाय हामीले कतिसम्म भोग्ने यो अप्राकृतिक जीवन कतिसम्म घिसार्ने कहिले यसबाट मुक्ति पाउँछौ यसमा पनि धन्दा नमान्नुहोस् वैज्ञानिकहरूले मान्छेको जीन्मा प्रयोग गरेर मान्छेलाई जन्मजात दुईलिङ्गी बनाउने प्रयत्न गर्दैछन् निकै आशापूर्ण नतिजा निस्केको बुझिएको छ अब धेरै समय छैन जब मान्छेले दुवै लिङ्ग साथ जन्म लिनेछन् मान्छेले हार्मोन उपचारबाट छुटकारा मात्र पाउने होइन लिङ्गभेद नै मान्छेको इतिहासबाट सदा सदाका लागि मेटिनेछ तपाईँ सोच्नुहुन्छ त्यो मान्छेका विकासक्रमको नतिजा हो तर त्यहाँ मान्छेको विकासको अन्त्य हुनेछ त्यहाँबाट मान्छेको अध्याय बन्द हुनेछ प्रयोगबाट आएको मान्छे प्रयोगगाञ्चेको क्रम शुरू हुनेछ यो अर्कै जीव हुनेछ मान्छेको विकासक्रमको प्रयोगको अभिशाप प्रयोगबाट निस्किएको मान्छेको विकृत रूप प्रयोग गान्छे त्यो कदापि मान्छे रहेन रहेछ दोकानेको तर्क ग्राहकलाई चित्त बुझ्दैन भन्छ हाम्रो भविष्यको पनि यसलाई यसरी नसरार्नुहोस् तपाईँ ती हाम्रा भविष्यका दुई लिङ्गी आदर्शका उज्जवल आशा हुन् संसार उनले राख्नेछन् यिनले हाम्रो लिङ्गवेदी विकासक्रमलाई सधैँका लागि बन्द गर्नेछन् ती प्रयोग गान्छे आएर मात्र लिङ्गवेद नासिने छैन मान्छेहरूलाई के गर्नुहुन्छ मान्छेहरूको अस्तित्व हुन्जेल उनीहरू लिङ्गवेदसँग जन्मनेछन् के लिङ्गवेद नामेट गर्ने आदर्शको लागि बालीबाट झार फालिजै मान्छेलाई गाडेर फाल्नुहुन्छ मार्नुहुन्छ सबै मान्छेहरूलाई थारो बनाउँछौ एक लिङ्गीहरू नजन्मिउन् भनेर भयंकर अति भयंकर समस्त मानव जातिको अस्तित्व अन्त भइसकेछ मान्छेहरू आफ्नो स्वनिमृत ढोङको पछाडि पूरै मेसिन भइसकेका छन् मान्छेले आफ्नो स्वभावको बाटो छोडेर आफूलाई पहिले नै कुमान्छे बनाइसकेछ मान्छे भित्रदेखि कुहिसकेको रहेछ उसको भौतिक स्वरूप मात्र परिवर्तित हुन बाँकी रहेछ अति भयंकर मानव इतिहासका लागि भयंकर सम्पूर्ण सृष्टिका लागि भयङ्कर ठूलै अभिशाप हुनेछ मान्छेले यस बहुला सपनाको लागि ठूलो सजाय भोग्नेछ मान्छे भने जातिको अब अन्त्य आइसकेको छ मैले सघे भने प्रयोगगाेको उद्भव हुनुभन्दा पहिले नै यी दुष्कर काम गर्ने बहुलाहरूलाई मारिदिन्छु तपाईँको भोलिको सपना यी प्रयोगगाेहरूले प्रयोगका बोतलभित्रै कुहाइदिन्छु तपाईँ त एउटा बौला व्यक्ति हुनुहुँदो रहेछ तपाईँभित्र एउटा बौलाहाप छ तपाईँबाट केही पनि हुन सक्छ म सबै नागरिकहरूलाई सतर्क गराउँछु आउ बच्चाहरू यसको पसलबाट केही पनि किन्न सकिन्न नकिन्ने हिँड यसरी बच्चाका सपनालाई नतोड्नुहोस् यिनलाई कमसे कम आज आफ्नो सपनामा रमाउन दिनुहोस् म त जस्तो समाजद्रोही असामाजिक तत्त्वको दोकानमा सामानहरू किनेर विद्रोहलाई फस्टाउन दिन्न त्यो त तपाईँको विचार म सामान बेच्छु तर आफूलाई बेच्दिनँ ग्राहकले बच्चाहरूलाई तान्न लागे बच्चाहरूका आँखा स्पेस साइकलमा लम्मतन्न तन्कन थाले मम्मी त्यो साइकल किन्ने मम्मी त्यो साइकल किन्ने ड्याडी त्यो साइकल किन्ने बच्चाहरू गराउँदै रहे कार्यक्रम श्रोति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन डाक्टर कविताराम श्रेष्ठको उपन्यास अतृप्त गर्भाधानको वाचन हो यसको बाँकी अंश केही बेरमा हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रोति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी का नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एल्फिम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको वाचन सुनिरहेका छौ अब यसको बाँकी अंश वाचन हुन्छ उपन्यासभित्र ग्राहक र दोकानेको संवादको दृश्य कोपिला र प्रयासले नियन्त्रकको मार्फतबाट हेरिसकेपछि अर्को दृश्य शुरू हुन्छ गढ्यो लान्छेको नियन्त्रक भन्छ यो पूर्वजमा उदय त्यसै साँचदी दोकानेलाई दुईलिङ्गी प्रशासनले पक्रेर लग्यो नियन्त्रक महोदय त्यति बेलासम्म कस्ता प्रयोगहरू भएका थिए के सफलता पाएको थिए पछि के भयो जान्न अति नै उत्सुक छु महोदय आफ्नै शरीरमा अनेकन कष्टदायक प्रयोग गर्दा पनि जन्मजात दुइलिङ्गी हुन नसकेका ती दुईलिङ्गीले मान्छेको जीनलाई अन्य दुईलिङ्गी जीवका जीनसँग कल्चर गरेर जन्मजात दुईलिङ्गी मान्छेको सृजना गर्न चाहेका थिए यसै क्रममा उनीहरूले मान्छेको शरीरभित्रको जुका समुद्रको एक कोषे र जमीनमा रहने सबै खाले दुईलिङ्गी जीवहरूको अध्ययन गरेका थिए नियन्त्रक भन्दै गयो सबैभन्दा उपयुक्त र हानिहीन भएकोले गणेलालाई उनीहरूले प्रयोगका लागि छानेका थिए त्यस बखतसम्म गडेलाको जिन र मान्छेका जिनलाई कल्चर गरेर केही नमूनाहरू उपलब्ध पनि भइसकेका थिए उनीहरूले ती उपलब्धि एकै खेपमा हासिल गरेका थिएनन् पहिलो चरणमा सिर्फ मानवीय आकारको गडेौला उत्पादित भएको थियो पछि त्यो वर्णशंकर गडेलाको जिनलाई मान्छेको जिनसँग कल्चर गर्दा हात खुट्टा र टाउको आकार भएको गडेौलाको उत्पादन भएको थियो अब त्यो दोस्रो उत्पादित गढेौलाको जिनलाई तेस्रो चरणमा मान्छेको जिनसँग कल्चर गर्दा अरू बढी मान्छेको आकारको जीव उत्पादन भएको थियो यी पूर्वज महोदय हाम्रो दोकानेसँग वार्ता हुँदा दुईलिङ्गीहरूले यहाँसम्मकै उपलब्धि हात पारेका थिए नियन्त्रक भए सदश्य हाम्रो दोकानेको विद्रोह वस्तुत त्यस बेलाको पहिलो विद्रोह थियो त्यस बेलासम्म कसैले सानोतिनो असन्तुष्टि देखाउने बाहेक उग्र विरोध गर्ने साहस गरेका थिएनन् यो विद्रोह अरू विद्रोहीहरूका लागि प्रोत्साहन हुन गयो विस्तारै समाजमा दुईलिङ्गी समाजको दुराग्रह र यस संस्कृतिको निरर्थकताका बारे खुलेर विवाद हुन लाग्यो इनमा विशेष पुरूष दुलिङ्गीहरू अग्रणी देखिए तर पुरुष अधिनायक बादकै कारणले दुईलिङ्गी संस्कृतिको प्रादुर्भाव भएको तथ्यलाई ध्यानमा राखेर रा। लिङ्गभेदलाई गौड राख्ने प्रयत्न भयो यसो हुँदा शरीरमा अस्वाभाविक प्रयोगको यान्त्रिक जीवनबाट वाक्क भएका स्त्री दुर्लिङ्गीहरू पनि यसमा समावेश हुन आइपुगे दुईलिङ्गी हुन बाँकी स्त्री र पुरुषका लागि त यो विद्रोह झनै आदर्श हुनु पुग्यो र उनीहरू यस समूहका प्रमुख प्रवक्ता हुनु पुगे यो पूर्वज यसरी समाजमा दुईलिङ्गीमा परिवर्तन हुनेहरूका संख्यामा कमी आउन लाग्यो अझ धेरै विद्रोही दुईलिङ्गीहरूले पूर्ववत मौलिक रूपमा परिवर्तित हुन उल्टा हार्मोनको चिकित्सा पनि शुरू गरे <Setsi> नियन्त्रक अगाडि व्याख्या गर्छ समाजको यो उल्टो प्रवाहलाई देखेर सत्तासीन दुईलिङ्गीहरू विचलित भए र यस प्रवाहलाई रोक्न अनेकन कुट मनोवैज्ञानिक तिगडम अप्नाए दुईलिङ्गी समाज महिलावादको विकसित रूप भएको सत्तामा महिलाहरूकै बोलवाला थियो उनीहरूले यस विद्रोहलाई पुरूष अधिनायकवादको पुनरुत्थानवादी प्रयास भनी संज्ञा दिए अनिता त महिला ध्रुवीकरण विद्रोह बढ़ाने तर्फ दबाने तर्फ बढ़े गय इस मौका पारे रा। सत्ताली दमन को नीति लगे उन्थमत हार्मोन उपचार करने सब चिकित्सालय लरकारी निंत्रण लिए र हार्मोन उपचार गैरकानून घोषित करे जस्टो हार्मोन को उपचार करते थे उन् एक करी पकड़ाऊ करे विद्रोह को नेतृत्व करने सब खाली व्यक्ति अराष्ट्रीय रजिक तत्व भनी घोषणा कर आजीवन कारोवास को दिए यता समाज पूर्णत आन्दोलित अवस्थामा पुगिसकेको थियो भने उता प्रयोगशालामा पनि उनीहरूका लागि उत्साहवर्वक सफलता हासिल हुँदै गयो प्रत्येक चरणको उत्पादनमा उत्पादित नस्लको एक तिहाई नस्ल राम्रो अर्थात परिष्कृत हुन जान्थ्यो यस हु। नियमलाई पत्ता लगाएपछि वैज्ञानिकहरूले सिर्फ ती परिष्कृत एक नस्लका सयौं जीवलाई अन्य चरणमा मान्छेको जीनसँग कल्चर गरेर परिष्कृत नभएको नस्ललाई अमानवीय पारामा मारेर फाल्दथे यस्तै गरी जति जति चरण बढ्यो त्योति पुराना चरणका परिष्कृत नस्लाहरूलाई अनावश्यकीय ठानी वैज्ञानिकहरूले मारेर फाल्न लागे तर पछि पछि भने पछिल्ला चरणका यस्ता बच, बच्चाहरूलाई मारेर फाल्न निकै गाह्रो पर्यो किनभने दुई तिहाई अपरिष्कृत नस्ला पनि मान्छेका जस्ता हातखुट्टा भएका देखिन थाले यस्तालाई जीवित छाडौं समाजमा अयोग्य नागरिकको प्रादुर्भाव हुने मारौं भने मान्छेका बच्चा जस्तो देखिने पछि निकै परिष्कृत बचेराहरू देखिन लागेपछि वैज्ञानिकहरूले ती बचेराहरूलाई मार्न झनै सकेनन् प्रयास र कोपिला आश्चर्य मान्दै नियन्त्रकको मुखमा हेर्दैछन् नियन्त्रक बताइरहेछ यी बचेराहरूमा गढेौलाकै जस्तो छालेर पुच्छर भए पनि मान्छेकै हड्डीको ढाँचामा बनेको पूर्ण शरीर थियो त्यही हात त्यही खुट्टा त्यही टाउको र तिनै इन्द्रियहरू यिनमा एकसाथ दुवै स्त्री र पुरुषलिङ्ग विकसित थिए यिनीहरूलाई वैज्ञानिकहरूले शत मान्छे भनेर भन्न सकेनन् मान्छे र गढेला दुवै हुन सक्ने भएकोले यिनीहरूलाई गढेलाञ्चे भनेर नामाकरण गरियो अब समाजमा अनौठो किसिमको नागरिक आउँदै थियो मान्छेको समाजमा यी दुईलिङ्गी गण्युलाञ्चेहरूको कसरी समाजीकरण हुने हो पत्तो थिएन भोलि गएर यिनीहरू र मान्छेका बीचको सामाजिक सम्बन्ध के हुने हो त्यो पनि पत्तो थिएन यो नै सोच्न बाँकी हुँदाहुँदै पनि अरू शुद्ध नस्लहरूका लागि वैज्ञानिकहरू प्रयत्नरत थिए अब हेर्नुहोस् एक के भयो तीन आयामी चित्र प्रष्ट हुँदै जान्छ नियन्त्रकले यति भनेपछि प्रयोगशालामा उच्च वर्गका दुईलिङ्गीहरूको प्रवेश हुन्छ प्रयोगमा व्यस्त वैज्ञानिकहरू आफ्नो कान छोडेर भक्तिपूर्वक अभिवादन गर्दै अगाडि आउँछन् वैज्ञानिकहरूको टोली नेता वैज्ञानिक नम्बर एक प्रशस्त गाउँदै चा। स्वागत गर्छ स्वागत छ नियन्त्रक दुईलिङ्गी संस्कृतिको जय होस् नियन्त्रक भन्छ भन्नुहोस् नम्बर एक हाम्रा आदर्श जन्मजात दुई सृजनामा के त्यस्तो व्यवधान आइपऱ्यो हाम्रो निर्देशनका लागि आतुर हुनुभयो दुईलिङ्गी संस्कृतिको जय होस् हे नियन्त्रक महोदय जन्मजात दुईलिङ्गीको सृजना गर्ने क्रममा हामी यस्तो बिन्दुमा आइपुगेका छौं जहाँबाट अरू परिष्कृत दुईलिङ्गी प्राप्त हुने बाटो हुँदाहुँदै पनि केही सोचेर अगाडि बढ्ने स्थिति आएको छ हे महोदय आजसम्म जुन नस्ल तयार भएको छ त्यो धेरै हदसम्म मान्छेको नजिक आइसकेको छ मान्छेकै जस्तो हड्डीको ढाँचामा छ टाउको हात खुट्टा शरीर आँखा नाक जान मुख था। र यदिसम्म कि गिधिको विकास समेत मान्छेकै बराबरीमा आइसकेको छ तर यिनका शरीरमा अझै गढेौलाको जस्तो आद्र छाला छ र पुच्छड कति पनि घटेको छैन अहिले धेरै मानेमा मान्छेको बराबरीमा आइपुगे पनि हेर्दाखेरि झन्डै गढेउला नै देखिन्छन् हाल यिनीहरू मान्छे र गढेउलाका बीच जीव गढेलाञ्चेसम्म भइसकेका छन् हे नियन्त्रक महोदय यसलाई पूर्ण मान्छे बनाउन अरू पाँच चरणको प्रयोग गर्नुपर्ने हुन्छ र हामी यसमा अवश्य सफल हुनेछौं तर यसको बाटोमा यही एउटा व्यवधान आइपुगेको छ कि यी गढेौ लान्छेहरू मान्छेकै कोटीमा आइसकेका हुनाले अरू परिष्कृत गढे सृजना भएपछि अपरिष्कृतहरूलाई जसरी पहिले मार्ने गरिन्थ्यो अब मार्न नसकिने भएको छ अर्थात् मार्दा अमानवीय हुन जानेछ हामीलाई यो व्यवधान तीन चरण अघि नै आइपरेको थियो तैपनि हामीहरूले उनीहरूलाई मुटु मिचेर मार्दै आएका थियौ हे नियन्त्रक ज्यो यो समस्या हरेक चरणमा झन्झन जटिल हुँदै जाने हुँदा अहिले नै यसमा छलफल गरी समाधान निकाल्न पाए हुन्थ्यो भनेर हजुरहरूलाई दुःख दिँदैछौ वैज्ञानिक नम्बर एकले नियन्त्रकलाई ती कुरा व्याख्या गरिसकेपछि नियन्त्रक भन्छ हे वैज्ञानिक समस्या अवगत भयो अरु अरू चरण चरणसम्म अगाडि बढ्दा निश्चय नै यी मानव कोटिका धेरै बचेराहरूको हत्या हुनेछ तर उनीहरूलाई बचाएर राख्न पनि कम समस्या छैन मान्छेहरूका संसारमा गढेलाञ्चेहरू पनि सहभागका लागि जीवित हुनेछन् त्यसो भए नियन्त्रक सोध्छ पार्षणगण तपाईँहरूको के राय छ महोदय यसरी भावी संसारमा तीन जातिको मान्छेहरू हुनेछन् मान्छे गढे र जन्माजात दुईलिङ्गी यी तीन जातिमा श्रेष्ठताको लागि सम्प्रदायिक झगडा हुने देखिन्छ हामी मान्छे त मान्छे भइहाल्यौं परिष्कृत दुईलिङ्गी त झन् हाम्रा आदर्श नै भए पछि गढे लान्छेहरू नै हाम्रा लागि समस्या हुन जानेछन् पछिका समस्यालाई जटिल नबनाउन यी गढे लान्छेहरूलाई अहिलेदेखि नै मार्दै जानु उचित देख्दछु यो सल्लाह पार्षद एकको थियो पार्षद दुईले भन्यो ठिक भन्नुभयो पार्षद एकले गढे लान्छेहरूलाई मार्दै लगेमा एक, मा एक त साम्प्रदायिक झैझगडाको खतरा नै मेटिनेछ भने दोस्रो अपरिष्कृत जीवको झन्झटि बोकिराख्नुपर्ने छैन ठिक जन्मजाति दुई लिङ्गीलाई पृथ्वीमा स्थापना गरिराख्ने हेतुले मान्छेको एकलिङ्गी स्वरूपलाई त हामी पछि नमिट्यान्न पारेर मास्दै नै छौ भने यी गढ्यौ लान्छेहरूको के कुरा यिनलाई मार्दै नै जानुपर्छ त कि हाम्रा भावी आदर्श दुई लिङ्गी सन्तानले पृथ्वीलाई निर्विघ्न भोग्न पाउन् पार्षदहरूका कुरा सुनेपछि नियन्त्रक भन्छ हे पार्षदण तपाईँहरू हाम्रो आदर्शप्रति पुनः निष्ठावान हुनुहुन्छ तपाईँहरूको निष्ठाको कदर गर्दछु तर यो पनि सोच्नुहोस् कि यिनीहरूमा मान्छे हुने सबै गुणहरू छन् र यिनमा हाम्रो आदर्श दुवै लिङ्ग पनि छन् हे पार्षदण यो त मेरो आफ्नो व्यक्तिगत राय हो तपाईँहरूको रायको पनि म कदर गर्छु तथ्यलाई पुनः विश्लेषण गरेर भन्नुहोस् हे नियन्त्रक हाम्रो मौलिक मान्छे जाति हामी नाश गर्दै नै छौँ र साँच्चै नै हामी अन्तिम नस्नलाई मात्र पृथ्वी सुम्पन्न जाँदैछौ यदि त्यसका लागि यी गढे लान्छे समस्या हुन्छन् भने यिनीहरूलाई नमारिकन समस्या समाधान गर्ने बाटो पनि छ त्यो के हो भने यिनलाई बन्द्याकरण गरेर अनुत्पादक बनाउनुपर्छ एकले भन्यो आशा छ अरू पनि सहमत छन् दुई लिङ्गी संस्कृतिको जय होस् त्यसपछि सबैले सहमति जनाए सहमत सहमत दुई लिङ्गी संस्कृतिको जय होस् नियन्त्रकले भन्योलाई जिउँदै छाडिने भयो यसमा वैज्ञानिक गणको के रहेछ हो नियन्त्रक महोदय हामी त आज्ञापालक मात्र हौ यस्तै हुनेछ यी गढेलाञ्चेहरू बाँच्न दिएर हामीलाई मानवता र हाम्रो आदर्श संस्कृतिको रक्षा गर्दैछौ दुई लिङ्गी संस्कृतिको जय होस् हे नियन्त्रक महोदय घृष्टता क्षमा होस् एउटा कुरा जाहेर गरौं यी गढेलाञ्चीहरू निश्चय नै जननेन्द्रियहरूका उपचारबाट अनुत्पादक बनाउन सक्छौ तर यिनीहरूको शरीरमा अझै गढेौलाको विशेषताहरू बाँकी नै भएको हुँदा यिनीहरूको पुच्छर मात्र चुडियो भने पनि यो पुच्छर बढेर अर्को गढेौ लान्छीको विकास हुनेछ पार्षद ले आफर आए राख्यो हे वैज्ञानिक महोदय इनलाई अनुत्पादक बनाएर हामी हजारौंको संख्या वृद्धिको रोकथाम गर्दैछौं मेरो विचारमा एक दुई चुडिएका पुच्छरबाट विकसित भएर वृद्धि हुनु भनेको गौण समस्या हो बरू कति चरणसम्म अरू प्रयोग हुने हो त्यति बेलासम्म कति गणुलाञ्चीहरू निस्कनेछन् यता उनीहरू बढ्दैछन् उनीहरूलाई कसरी समाजीकरण गर्ने हो कस्तो नर्सरी कस्तो बास व्यवस्था कस्तो शिक्षण व्यवस्था गर्ने हो आदि आदिका छलफल अहिले नै गरे हामी दूरदर्शी हुने थियौं यो सुनेपछि नियन्त्रक भन्छ ठिक पार्षद ठिक हे वैज्ञानिक एक हामीलाई आजसम्मको प्राप्त परिस्कृत नस्ल हेर्ने इच्छा छ र आजैबाट उनीहरूका लागि समाजीकरणको व्यवस्था शुरू हुनेछ हे वैज्ञानिक आज हामी गणुलाञ्चीहरूलाई पृथ्वीमा अवतरण गराउँछौं गणुलाञ्ची भनेको हाम्रो आदर्श प्राप्तिको पहिलो खुड्किलो हो यसलाई ठूलै समारोहको आयोजनाबाट उद्घाटन गरौं हे पार्षदगण समस्त नागरिकलाई यस शुभ प्रत्यक्ष दर्शन गराउ सबै सबै नगरसभा स्थलमा यसलाई तीन आयामी छायाचित्रमा प्रक्षेपित गराउषद छले बता होस् हे नियन्त्रक महोदय भृष्टता छमा रहोस। समाजमा दुई लिङ्गी विरोधी तत्व अझै सुसुप्त अवस्थामा विद्यमान छ मलाई शंका छ कि यस्तो अवस्थामा यसरी जनसाधारण प्रदर्शन गर्नु उचित होला अझै परिष्कृत अवस्थामा नभएको हुनाले केही चरणसम्म यसलाई गोप्य नै राख्नु ठिक पार्ला कि पार्षद छको कुरा सुनिसकेपछि पार्षद छ दुई लिङ्गी संस्कृतिको जय होस् हे नियन्त्रक महोदय म पार्षद छसँग सहमत छैन पहिलो कुरा त हामीले विद्रोहका प्रमुख नेताहरू पक्रिसकेका छौँ जसका कारणले विद्रोहको सम्भावना एकदमै छँदै छैन दोस्रो कुरा यसरी डर राख्यौँ भने हामी कहिले अगाडि बढ्न सक्दैनौँ विद्रोहीहरूलाई मानसिक तवरले परास्त गर्न पनि हाम्रा उपलब्धिहरू प्रदर्शन गर्न आवश्यक छ पार्षदहरूका विचार सुनिसकेपछि नियन्त्रक बन्छ दुईलिङ्गी संस्कृतिको जय होस् हे पार्षद छ पार्षद सातको कुरा ठिकै हो हामीले निकै हदसम्म विद्रोहीलाई दबाइसकेका छौँ र हाम्रो आवश्यकता अब द्वद्धारमा परेकाहरूको मन जित्न र दुईलिङ्गी संस्कृतिका समर्थकहरूको मनोबललाई अरु सार्थकता दिन यो प्रदर्शन गर्नु जरुरी छ यस प्रदर्शनले हामीलाई फाइदा नै बढी हुनेछ बाँकी अरु आइपर्ने समस्यालाई हामी हेर्दै नै जानेछौ सबैले एकै स्वरमा भने यस्तै होस् दुईलिङ्गी संस्कृतिको जय होस् सबै सबै कार्यक्रमहरू जनसाधारणका लागि तीन आयामी चित्रमा प्रक्षेपण गरिन्छ पारदर्शक परीक्षण बोतलहरूमा संयौँका सङ्ख्यामा गुडुल्केका मान्छेका बच्चाका आकारमा गढुलाञ्चेहरू देखिन्छन् गढुला र मान्छेका संयुक्त स्वरूपका यी बच्चाहरूका विशेषताबारे बारम्बार उद्घोषण भइरहन्छ उद्घोषण समूहनयुक्त नै हुन्छ यी बच्चेराहरू यस युगका उपलब्धि मात्र होइनन् दुईलिङ्गी संस्कृतिका आदर्शको मूर्त रूपमा वर्णित हुन्छन् जति जति वर्णन बढ्दै गयो उति उति नागरिकहरूको मानसपटलमा गढुलाञ्चेहरूको स्वरूप सुन्दर प्रतीत हुन लाग्छ नागरिकहरू हर्षध्वनिले चिच्याउँछन् सुन्दर नियन्त्रक अगाडि बढ्छ ऊ वैज्ञानिकहरूको निर्देशन अनुसार एउटा बटन थिच्छ एउटा परिपक्व गढेलाञ्चेको बचेर बोतलबाट बाहिर निस्कन्छ र टपमा खस्छ सबै नागरिकहरू हर्षोल्लास गर्छन् अब बचेरा गढेलाको पारामा टपको भित्तामा खस्रेर बाहिर निस्कन लाग्छ सबै नागरिकहरू विस्मित हुँदै सास रोकेर हेर्छन् मान्छेको बच्चाले जस्तो यो गढेलाञ्चेले कुनै व्यवहार गरेन न त रोयो न त मान्छेको बच्चा जस्तो अन्जान अज्ञान वा असहाय देखियो जन्मनासाथ गढेलाकै मूल प्रवृत्तिमा प्रवृत्त हुँदै घट्रेर बाहिर निस्किन लाग्यो अब वैज्ञानिक एकले दोनियन्त्र सम्हाल्छ र उद्घोषण गर्छ दुईलिङ्गी संस्कृतिको जय हो नियन्त्रक तथा नागरिकगण यसमा विस्मित हुने कुनै कारण छैन दुई स्थापना गर्ने हेतुले हामीले गढेौलाको दुई लिङ्गी विशेष गुणलाई मान्छेको विशेष गुणले युक्त जीनहरूको कल्चर गर्दा दुवै जीवको विशेष गुण हुनु स्वाभाविक छ गढेौलाहरू जन्मसाथ उनीहरूको मूल प्रविधिका कारणले आफ्नो छालाको तापक्रम र आर्द्रतालाई कायम राख्न जमिनभित्र घुस्न चाहन्छन् त्यसैले यो बचेर जन्मिनको खोजीमा घस्रँदैछ हे नागरिकगण मान्छेको विकासक्रम अनुसार यिनमा बिस्तारै आँखा खोल्ने बाममे सर्ने र हिण्डुल गर्ने आदि क्षमताको विकास पनि हुनेछ हे नागरिकगण हामी अझै परिष्कृत गढेौलाञ्चेहरूको विकास गर्नेछौ र पछि गएर यस गढौलाको स्वरूप र विशेषताबाट पनि मुक्ति पाउनेछौँ अहिलेको अपरिष्कृत उपलब्धिबाट विस्मित हुनुपर्ने कारण छैन किनभने नागरिकगण यी गढेलाञ्चेहरू हाम्रो संस्कृतिका आदर्शको हिसाबले हामीभन्दा उच्च वर्गका छन् यिनीहरू मान्छेका कोटीमा रहेर पनि दुईलिङ्गी साथ जन्मेका छन् वैज्ञानिक एकको यो मन्तव्यपछि नागरिकहरू हर्षले ताली बजाउँछन् त्यसै बेला वैज्ञानिकहरूले एउटा ठुलै भाँडामा नरम माटो ल्याउँछन् त्यस माटोमा बचेरालाई हाल्ने कार्यक्रम भन्छ तर त्यसभन्दा पहिले बोतल बोतलमा दुध खुवाउने औपचारिक कार्यक्रम भन्छ नियन्त्रकमा उदयले बोतलको दुध बचेराको मुखमा जोडिदिन्छ बच्चाले मान्छेको बच्चासँग दुध चुस्छ सबै नागरिकले फेरि हर्षध्वनि गर्दै ताली बजाउँछन् नियन्त्रकमा मौदै भावविभोर हुन्छ उसले आफ्नो छाती खोलेर बच्चाको मुखमा दुधको मुन्टो जोड्छ गडेला स्वरूप नवजात बचेराले मान्छेकै बच्चा सरह दुध चुस्छ नियन्त्रकको मातृभाव अझ प्रस्फुटिद्वारा आउँछ बचेरालाई भावविभोर भएर मायालु भावले च्याप्छ र मुइ लाग्छ उसको आँखाबाट हर्षास्रु बहन लाग्छ यस्तैमा नियन्त्रक बोल्छ हे नागरिक यस प्रथम गणुलाञ्चेले मेरो दूध खाएको छ अत म यसलाई आफ्नो वैधानिक बच्चा बनाउन चाहन्छु यदि अन्य नागरिक पनि यसरी बच्चा अप्नाउन चाहनुहुन्छ भने यस्तै नीति कायम होस् सबैले भने यस्तै होस् यस्तै होस् हामी सबै बच्चा अपनाउन चाहन्छौ त्यसपछि वैज्ञानिक एकले भन्यो तपाईँको मातृभाव प्रशंसीय छ दुईलिङ्गी संस्कृतिको जय होस् यस बचेरालाई धेरै बेरसम्म बाहिर तातो वातावरणमा राख्नु उसको स्वास्थ्यको लागि घातक छ हे न्त्रक यसको थालाको नरम पनाको कारण मान्छेको हातको ताप र घस्रन पनि उसलाई कष्टदायक र सम्भवत हानिकारक छ तसर्थ छिट्टै माटोमा छोडिदिन आग्रह गर्छु नियन्त्रकले बच्चालाई माटोको भाँडामा छाडिदिन्छ टो हे नियन्त्रक महोदय छिट्टै हामीहरू पनि गढेउ लान्छेहरूको लागि वैज्ञानिक परिधान पनि बनाउँछौ जसको कारण उनीहरूलाई आफ्नो छालाको तापक्रम र अद्रतामा सन्तुलन ल्याउन बारम्बार जमिनभित्र पस्नुपर्ने छैन र मानिसहरूको हात र काखमा खेल्न सक्नेछन् नियन्त्रक महोदय छिट्टै हामीहरू जन्मने गढेौ लागि उपयुक्त पालन गर्ने नर्सरी पनि खडा गर्नुपर्नेछ त्यसै बेला गणुलाञ्चे पसेको दुलोबाट मलिनो माटोका लुढाहरू बाहिर आएको देखिन्छ नियन्त्रक तर्सन छ यसलाई बुझाउँदै वैज्ञानिक एक फेरी भन्छ यसमा पनि विस्मित हुन आवश्यक छैन हे नियन्त्रक ज्यू उनको मूल प्रवृत्ति अनुसार माटो खाएर पचाउँदै बाहिर निकाल्दैछन् यो माटो स्वस्थकर छ र उनले खान योग्य बनाएका छौ अझ यसमा अनेक पौष्टिक तत्वका सम्मिश्रण पनि छ हामी हाम्रो आदर्श प्राप्तिका लागि मुखरित छौँ हाम्रा आजसम्मका यी प्राप्तिका लागि हाम्रा वैज्ञानिकहरू धन्यवादका पात्र छन् अरू प्रगतिको कामना गर्दै यो समारोहलाई यहीँ समापन गरौं धन्यवाद दुईलिङ्गी संस्कृतिको जय होस् त्यसपछि सबैले उसको स्वरमा स्वर मिलाए दुई संस्कृतिको जय होस् त्यसपछि नियन्त्रकले भन्छ यो वैज्ञानिक गण यी बच्चेराहरूमा गढेउलाको मूल प्रवृत्ति विद्यमान हुनाको कारण म केही हतोत्साहित छु भन्नुहोस् कति चरणसम्म यो मूल प्रवृत्तिमा रास आउनेछ र उनमा पूर्ण मानवीकरण भइसक्नेछ हे नियन्त्रक ज्यू पूर्ण मानवीकरण भन्नाले आजको पूर्ण मान्छेको स्वरूपमा हामी जन्मजात दुई कदापि ल्याउन सक्दैनौ किनभने हामी जति जति मानव जीनमा शुद्धिकृत नस्लको जिनलाई प्रयोग गर्दै जान्छौं उति उति मान्छेको एकलिङ्गी स्वरूपतिर गइरहेको हुन्छ कुनै एक बिन्दुमा आएर हामीले गढेौलाको मूल प्रकृतिसँग सम्झौता गर्नुपर्ने हुन्छ हे नियन्त्रक महोदय दुईलिङ्गी स्वरूपलाई यथावत कायम राख्दै हामी अगाडि बढ्न अब हाम्रो कम्प्युटरको गणना अनुसार छैटौँ चरणसम्मको प्रयोग गर्न सक्छौ त्यसपछि हाम्रो नस्ल एकलिङ्गी स्वरूपतर्फ प्रवृत्त हुन लाग्नेछ हे महोदय दृश्यपटमा हेर्नुहोस् पाँचौ नस्ल कस्तो हुनेछ अनुमानित स्वरूप देखाउन सक्नेछौँ दृश्यपटमा अब छैठौँ चरणको नस्लको स्वरूप प्रदर्शन हुन्छ उनमा शारीरिक रूपले त्यति प्रगति देखिन्न श्रुति संवेगमा एतिन्जेल तपाईं। डाक्टर कविता राम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधानको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार इमेलका लागि एसएचआरयुटीआई श्रुति हस् त अर्को साता अतिरिप्त गर्भाधानको चौथो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे रुसा दाहाल र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ शुभरात्रि